नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं सकसको गएको साता हामीले दोस्रो श्रृङ्खला सुनायौं दोस्रो श्रृङ्खलामा आइपुग्दा जीवाको प्रसङ्ग शुरू भएको छ जिमा बितिसक्नु भएको छ र जीवाले पत्रकार नातिलाई आफ्नो कहानी बताउनेवाला हुनुहुन्छ अब के के बताउनुहुन्छ सुनौ सकसको तेस्रो श्रृङ्खला पृष्ठ चालिसबाट जीवा मैले टेप खोले, अनि जीवाले भने बाबु जवानले बाला था जप्दैनन् मान्छेले जवानीमा माला बनाउँछन् बुडुलीमा जप्छन् म अहिले मेरा स्मृतिका गेडाले बनेको माला जप्दैछु गेडा सारा हुन्छन् सम्झिन्छ दागो लुलो हुन्छ बिर्सिन्छ जति जप्छु उति लाग्छ मेरो जीवन भ्रम र मूर्खताहरूको श्रृङ्खला हो संसार क्रूर यथार्थहरूको सम्मेलन हो अघि आँखा खोलेर संसार डुले अब आँखा चिम्लेर डुल्दैछु आफ्नै स्मृतिमा आँखा खोलेर नदेखिने सत्य आँखा चिम्लेर देखिन्छ संसार आँखा खोलेर भन्दा चिम्लेर देखिन्छ त्यसबेला नबुझेका कुरा अब बुझ्दैछु <स्थाँगा> जीवनमा धेरै उकाली उहालिँ कति खाडलमा जाकेँ कति भिरबाट खसेँ कति बाढीमा बगेँ कति पहिरोमा पुरिए कति थरी राजनीतिमा डामिए जसोतसो यति वर आइपुगेँ केही जाने धेरै जानिन्द अब त्यही जीवनको स्मृति यात्रा गर्दैछु कति सक्छु कुन् सम्झनाका गेडामा लटपटिन्छु तलमाथि हुन्छ गल्ती हुन्छ जीवनभरि मैले कहिल्यै जीवन खोजिनँ थला परेपछि खोज्दैछु अनेक भ्रान्तिहरू बिचको यो स्मृति यात्रा मान्छेको जीवन र मेरो मुलुकको खोज हो पैतालामा बिजेको काँडा बेलैमा झेकेन भने खिल चस्किन्छ मनमा गढेका कुरा पनि त्यस्तै हुन् मेरो मुटुमा बाल्यकालका केही त्यस्तै झिना मसिना पहिले तिनीहरूलाई झेक्छु पछिका कति ठुल्ठुला कुराहरू पनि बिर्सिसके स्मृति वरदान हो विस्मृति झन्ठुलो वरदान हो जीवनका सबै घाउचोट सम्झिरहने भए मान्छे सद्धि रहन सक्ने थिएन म सानोसदा घरमा घाइ भैँसी बिहाइरहन्थेँ तर सिङ्गारी बाख्री बिहाएको मेरो मनमा गढेको छ सा। सिङ्गारीले साह्रै सकससँग रगतमा मुछेका जोरपाठा जन्माई फाँफाँ गरेर चाट्न लागि सालनाल झुन्डिएको थियो बुईमा रगत छ्यालब्याल थियो पाठाहरू पछारिँदै उभिँदै थरथर कान्दै धर्खरिँदै बुबु खोस्थ्थे ठुले तिनका मुखमा थुनको मुन्टो लगाइदिन्थ्यो तेरि आमाले तँलाई त्यस्तै शास्ति गरेर जन्माएको बाले भने म अलिक बुझ्ने भइसकेको थिएँ जस्केँ त्यो मेरो जीवनको पहिलो सक थियो मलाई पिसाबको फोहोर दुलोबाट मान्छे जन्मन्छ भन्ने कुरा पत्यार लागेन आमा मलाई पँदेरामा पाएर ल्याएको भन्थिन् त्यही भ्रममा रमाएको थिएँ मान्छे भ्रममा रमाउँछ हाम्रो शास्त्रले जीवन र जगतलाई उसै भ्रम भनेको होइन रहेछ तेरी आमा र मैले तँलाई त्यसै गरी चाटेर हुर्काएको आफ्नो घाँटीको घाँस उक्लेर तँलाई बचाएको उनले फेरि भने ठुलो भएपछि तैँले मलाई र तेरी आमालाई पाल्नुपर्छ त्यो कहिले नबिर्सेस उनका ती बनाइ सक्का सिरिज नै थिए चाटेर हुर्काएको घाँस उक्लेर खुवाएर बचाएको पछि पाल्नुपर्छ बालकिन यस्तो कुरा गरेका होलान् भनेर म छक्क परेँ केही बुझिनँ अब बुझ्दैछु एक साँझ आमा सिँगारी जस्तै गर्न लागिन् गाउँले आमाहरू जम्मा भए मलाई भने जहाँ बाहिर खेल्न केटाकेटीको यहाँ के काम बच्चा रोक सुनियो आई मेहर कराए भागेमानी को भूतें कमा लोरो लो म कूदे भि पसें मजेरी में रगत छालबियल थो भाई जन्मे सींगारी बिहाक समझे सोचे यच्चा कह आए मचल भी ती दृश्य देखु बालदिग दे शख का धक्का महसूस करूली बुजक्कड़ियो पुच्छरमुनी हेरे भो यहठो मने यह पठी धने मनेर धने मेरा सब भाग साधी थे उभंद धीरे फुर्तिला थे आंगन बारी कान्ला में म उनका पची पची कुदन खोजे लड़्थे उलक्क बढ़े जन्मेको केही दिनदेखि नै मने धनीमाथि चढेर अगाडिका गोडाले अचेर्थ्यो धनी फुत्किन्थे यो साँढे त निकै मात्तिसक्यो केही महिनापछि बाले भने ए हरिवले बोकाहरूलाई खसी पार्ने बेला भयो भोलि बुधबार हुँदैन बार्नुपर्छ पर्सि आउँछु बाजे हरिवले कसैका बाबु छोरा आए गाउँघरका बोकाहरू खसी पारे मनेलाई पनि लडाए गेडाका भेटनामा काठको चेपुवाले चेपे मुङ्लोले ड्याम ड्याम मर्णान्त पारेर ठोके हरेक प्रहारमा मनेले प्राणै जाला जस्तो गरेर ट्याहाट्या गऱ्यो कराउँदा उसको आँखाका गेडा बाहिर निस्के जाँदै हुन्थे बर्याक बर्याक गरेर उम्कन खस्थ्यो के सक्थ्यो छोराले चारै खुट्टा तिचेको थियो बाबुले नसो नछिुन्जेल ठोक्न छोडेन सारे सकस दिए चापेको ठाउँमा तेल बेसारलाई दिए ज्यालाको सिधा लिएर गए मैले दिनभरि कुनामा मुख जोतेर झोक्राइ बस्यो मैले छुकछुक गरेर हैरान पारेको बेला ठुले भन्थ्यो बोलाइदिउँ हरिवललाई नै म डरै निलो कालो भएर दुबै हातले आफ्ना गेडा छोपेर भएको धने ब्याउन लागि मने घोरले भयो चकचक गर्न छोड्यो बथानसँग चर्न जान छोड्यो पेटीमा बसिरहन्थ्यो हिँड्दा खुर पड्कन थालेँ ठुलेले उसको घाँटीमा सानो घन्टी झुन्डाइदियो मैले हाम्रो घरको शोभा भयो म उसको घोडा चढी माग्थेँ ठुले भात खाएपछि उसलाई हात चटाउँदै भन्थ्यो ठुलो बाबु तिमी पनि चटाउ मोटाउँछ खाइ अगाउनु चाटी मोटाउनु राम्ररी पोस्नुपर्छ दसैँसम्म पर्न पन्ध्रधार नै पुग्छ म पनि भात खाएपछि मनलाई प्रेमपूर्वक हात चटाउँथेँ बडा दसैँमा मनेलाई अचानोमा तेर्साए दारिम बोटे माइलाले सिङ समायो कागती बोटे जठाले खुर मनेलाई चटाउने मायारो हातले ठुलेले खोकुरी मच्चाएर मार हान्यो छिनिएन मनेनेले ट्याँ ट्या गऱ्यो ठुलेले चोटमाथि चोट, चोट थपेर गर्दन छिनाल्यो ठुले कारण बतायो कुन दुष्टले मुहनी लायो नत्र यस्ता खसी नछिनेको थाहै छैन दसैँको मार एकैचोटमा छिनिएन भनेर बाली मुख अँध्यारो पारे अतनपत कुबिन्डो ल्याएर त्यही अचानोमा तेर्साए ठुलेले एकैचोटमा कुबिन्डो छिनेर खसी नछिनेको दोष मेट्यो त्यो वर्ष मनेको मासु हाम्रो दसैँको उत्सव बन्यो सिंह खुर रौँ र लादीबाहेक केही पनि छोडेनौ बालिका मनेला भनेर बेहोतामा दुई तिन पाउ मासुका भाग हाले गाउँको उहिलेदेखिको चलनअनुसार सन्ते दमाईले पुच्छरको र बलेकामीले गर्दनको बलिभाग लगे हाम्रो दसैँ सफल भयो मनेला ट्याट्या पार्दै खसी पारे ट्याट्या पार्दै मारे मनेको हत्याले मेरो बाल हृदय कामेको थियो अचेल मान्छेले मान्छेलाई मनेला जस्तै गरी मार्छन् मने निमुखो थियो हाम्रा मारिने जनता जस्तै मेरो वर्तमान भइसकेको थियो हिउँदमा बेसी घरमा थियौँ पहिले नदेखेका मान्छेहरू देखा परे सोधेँ बा यी मान्छे कहाँ कहाँ हुन् हिमालबारी भोटतिरका यहाँ किन आएका हिउँद छल्न व्यापार गर्न उनीहरू कस्तुरी बिना जिम्बु सियो र शिलाजित उनीहरूको बोली र पहिरान अनुहार बेग्लै हुन्थ्यो लोग्ने मान्छेको पनि स्वास्नी मान्छेको जस्तो लामो चुल्टो हुन्थ्यो बाटेर रात लागो लाउँथे गर्मी भए पनि सम्मा आउने दोचा बाकला लुगा बक्खु लाउँथे हाम्रो गोठमा बास बाँस बस्थेर गाउँ डुलेर व्यापार गर्थे कहिलेकाहीँ माथला लुगा फुकालेर नाङ्गै घाम ताप्थे लुगाबाट जुम्रा टिप्थ्य र दाँतले पिटिक पिटिक टोकेर मार्थे जुम्रा त हामीलाई पनि बढ्थे अचल जस्तो साबुन थिएन रिट्ठा थिए लुगा खराईमा पकाएर मुङ्रोले चोड्थे आमाले हाम्रा कपालमा चुपिचल्ल तोरीको तेल लाएर बाँसको काइयोले जुम्रा झार्थिन् बुढी नङले च्यापेर पिट्ट मार्दै मार्थिन् बा भन्थे ए लामा जुम्रा त्यसरी मार्दैन नि त लामा भन्थे तिमी पो बाहुन तिमी त्यसरी ते नमार न बा उनीहरूलाई सरसफाइ सिकाउँथे तर उनीहरू त्यो बाहुनका कुरा भन्थे बाठ हटौली पनि गर्थे गाई बाहुन जस्तो बनाउन खोजेर के हुन्थ्यो लामा भन्थे बाजे तिमी सेतो रगत खान्छौ हामी रातो दुध खान्छौँ कुरो उही उही जिउबाट आउँछ तिमी दुध भन्छौ हामी रगत भन्छौँ आ आफ्नो जातले पाएको कुरा हो बारनाजवाफ भएर भन्थे हुन्छ काम नपाएर एउटै कुरा तिमीहरूका आइमाईका तिन तिन चार चारवटा पोइ हुन्छन् त्यो पनि एउटै हो कि नजिकै बसेकी उनकी लम्बिनी भन्थेन् ए बाजे तिमीहरूका पनि त तिन चारवटी जान हुन्छन् नि तिम्रै ती तिनवटा बााउनी बजेछन् मेरा तिनवटा लामा छन् जेठो लामा मसँग यहाँ आएको छ माइलो भेडीगोठमा छ कान्छो घरमा छ तिम्रा बाहुनीले तिम्रा कुरा माने जस्तो मेरा सबै लोगीले मेरा सब कुरा मान्छन् बारना जवाफ हुन्थे ती लम्बिनीको तपक्क बलेको उज्यालो अनुहार म कहिल्यै बिर्छन् मेरा कोसीमा पौडी खेल्ने साथीका माझी नेवार घरती छेत्री कसाई र बाधी थिए हामी दिनभरि कोसीको भङ्गालामा पौडी खेल्थ्यौँ म बिहान दाँत मास्थेँ नङ काट्थेँ कुलोको पानीले दिशा धुन्थेँ बाले कोसी किनारमा दिशा नबस्नु कोसीमा दिशा नधुनु पाप लाग्छ भनेका थिए म घरमा पनि लोटा लाएर पाखातिर जान्थेँ अनि खरानी देउले माटो दाएर हात धुन्थेँ त्यही सिकाएका थिए मेरा साथीहरू दिशा बसेपछि धुँदैनथे झारपात डुङ्गाले पुस्थे मैले साथीहरूलाई भने कुलो छ किन दिसाद हुँदैन धोउन उनीहरू भन्थे बाहुनले पो चाक धुन्छन् फोर ठाउँमा हात दल्दछन् हाम्रो जाति त नछोइकन पातले स्याउलाले डल्लाले ढुङ्गाले पुस्ने हो चाकमा पनि कसरी हात लान्छ पछि थाहा पाएँ फिरङ्गीहरू पनि दिसाध हुँदैनन् कागतले पुस्छन् तर तिनैका डाक्टरले फेरि रोगी छोएपछि हात राम्ररी धुन्छन् पुछेर टार्दैनन् यस्ता जावा झिनामसिना कुरा धेरै छन् तिमीलाई सम्झिने काम छैन तर बिर्सन गाह्रो छ ती बेला बेलामा चस्किन्छन् जीवा तपाईँको बाल्यकालका सम्झना रमाइलो रहेछ अरू पनि त होला नि किन नहुन् रमाइला सम्झना बाल्यकालकै छन् पछिका त मेरा बिर्सना हुन् जो म बिर्सन चाहन्छु सुन्छस् सुन्छु अनि जीवाले भने हिजो जस्तो लाग्छ निकै भयो बामालाई अँगालेर भाविबल हुन्थे बरबरी आँसु खसालेर बन्थे मेरो संसार मलाई पोल्ने मेरो ढिकुराको पुजारी म जिल्ल उनले आफू मरेपछिका कुरा गरेका रहेछन् मान्छे मर्ने बित्तिकै प्रेत हुन्छ र मुक्त नहुन्जेल प्रेत नै भइरहन्छ अरे मरेको मान्छेको प्रेतात्मालाई बास बस्न अलि पर माटाको ढिक्रो बनाउँछन् किरिया बस्दा हरेक दिन त्यसलाई पूजा गर्ने र दशौं दिनमा टाउकाले हानेर भत्काउने अग्राधिकार जेठो छोरालाई हुन्छ त्यसैले ऊ ढिकुराको पुजारी हुन्छ त्यति गरेपछि मृतक प्रतात्माको जुनीबाट मुक्त भएर आफ्नो अन्तिम गन्तव्यमा जान्छ भन्ने विश्वास छ बालाइ ढिकुराको पुजारी नजन्मिए स्वर्गको द्वारै बन्द हुन्छ भन्ने ठूलो पीर थियो जेठी आमाबाट दिदीहरू मात्रै जन्मिए दिदीहरू हाम्रै आमाभन्दा जेठा थिए मैले थाहा पाउँदा भएर आमा हजुरआमा भइसकेका थिए माइली आमाका सन्तानै भएनन् छोरो भएन भनेर चालिस वर्षको उमेरमा बाले आफैले मागेर दस वर्षकै कन्या बिहा गरे तिनै कन्या मेरी आमा हुन् केही वर्षसम्म कान्छीबाट पनि ढिकुराको पुजारी नजन्मेपछि बा आत्तिए आमालाई लिएर बाहुनचुराका थानापति महादेव थान गए ती महादेव बहिरा छन् बेसरी नकराइ सुन्दैनन् नसुनिकन बर कुरा भएन कसैले पनि छोरी माग्दैन सबैले छोरै माग्छन् बाले त्रिशूल घण्टा चढाए बेसरी कराउँदै पुकारा गरे प्रभु धेरै छोरा बकसोस। होस् आमाले पनि मनमा नै त्यही पुकारा गरिन् उनले कराएर नमागेको देखेर बालिसले आगो भए गर्जे जोडसँग कराएर माग भगवान्सँग वरदान माग्न पनि जान्दिन लाटी <स्ति> आमा मुख रातो पार्दै कराइन् थानपति महादेव छोरादेव साउनको सोमबार वर्तालुको भिड दुई तिनवटा छोरा भइसकेका आमाहरू समेत नाच्दै नाइटोदेखिको बल झिकेर कराउँदै बर माग्दै थिए थानपति महादेव छोरा देऊ यतिले पुगेन अरू पनि देऊ तिनीहरूलाई देखाएर बाले भने उ, त्यसरी जोडसँग कराएर धेरै पटक माग धेरै छोरा हुन्छन् आमाको मुख लाजले भुङ्रो जस्तो रातो भयो नवारणदेखिको बल झिकेर कराउँदै पटक पटक छोरा मागिन् त्यसै वर्ष बाले हरिवंश पुराण पनि लाए अनि उनलाई पाल्ने पोल्ने ढिकुराको पुजारी म जन्मिए उनको मनोकांक्षा पुग्यो मेरे जन्म लेको सुरुद्वार कुले हरिवंश पुराण लागे जन्म को नी मेर नाम हरिवंश राखे चार वर्ष भाई जन्मो नाम राखे रघुवंश तेई जन्मेन हमारा बोलाने नाम भे ठूल बाबू रानो बाबू बा छाती में हाथ राखे गदगद होते बनते तिमह मेरा राम हो तिमहर जन्मे मैं सारा संसार जिते जस्त हो तिमहर को बाल लीला देखकर दंग नपर्ने धरती में कोई भैन तिमर के आमा मेरा तो भाध्य उनका आंखा में हमीप्रति सदैव असीम मया छछल्क रख्यो अनि जीवाले भने नेपालतिर लागियो, अघि काठमाडौँलाई नेपाल भन्थे बालिमलाई पढ्न नेपाल पठाउने भए मेरो आठ वर्षमा वर्तमान र बाह्र वर्षमा बिहा भयो बालक काल गोठालाको सङ्गतमा मन्थलीको वनपाखामा गाई चराएर र कोसीमा पौडी खेलेर बित्यो बा जजमानी करा मजा थे उठ पूजा करते मगे मैं तरी न कर्मकांड सिके उ दक्षिणा टिप्थे मीधा बोक्थे बारैम बाराखरी सिकए लघु सिद्धांत कौमुदी अमर कोष रुद्री चंडी पढ़ाए अमेशछा पाठशाला पठाए एक दिन भूलू बाबू तला टाड़ा पठाऊ मेर मन कटक्क काटिश तर के ताल जानु ठूल पंडित होेरा गुरुदाई गुरुभाई दरबार में जसरी भेप दरबार को नंबरी पंडित बनाने मेरे साहे ठू धोख गरिब मैले नेपालका धेरै कुरा सुनेको थिएँ मलाई नेपाल हेर्ने रहर थियो तर आमा बा रस बस्न लागेकी दुलाई गोठाला दौतरीहरू र मन्थलीको वनपाखालाई चटक्क छोडेर पढ्न जाने मन थिएन बाबु छोरा कोसी नेपालतिर लाग्यो अजङ्डको सिमल खोपेर बनाएको लामो डोँड जस्तो डुङ्गामा कोसी तर्नेले एक पैसा तिर्नु पर्थ्यो हामीले परेन हरेक चार पाँच वर्षमा पानीले कुहिएर चोनु लागेपछि डुङ्गा फेर्नु पर्थ्यो र कुनौरीका माझीहरू ठुलो सिमल डाल्थे महिनौ लाएर बन्चरो र बसुलाको भरमा डुङ्गा बनाउँथे मन्थली बेसी गाउँलेहरूले उनीहरूलाई वर्षेनी घरलौरी दुई चार पाथि अन्न दिएर सघाउँथे तिनलाई डुङ्गा तर्दा पैसा लाग्दैनथ्यो सरकारी मान्छेले पनि ढुङ्गा तरेको पैसा तिर्नु डुङ्गा तारे उनीहरूले किपड पाएका थिए काठको आम्दानी कटवारीहरूले दामा शैले बाँड्थे तिनका छोरी बुहारीहरू काठमा जाँड बेचेर पेवापात चढाउँथे कटवारीहरू काठको सबै कमाई काठमै जाँड खाएर सक्थे चुर्ने काइलो हाम्रो भरिया थियो सामल खाजा नुन भुटुन र एक सरो ओढ्ने बोकेको थियो बाँसमा आफैले गुन्द्रुक भात पकाउनु पर्थ्यो बा दोती फेरेर भात पकाउँथे म पनि दोती फेरेर सघाउँथेँ हामीले पनि झोलामा बर्को बोकेका थियौँ बाले छाता बोकेका थिए उनले जतनसात सालिग्राम र पान्छायन देउदा पनि बोकेका थिए बिहान सबै उठेर सबभन्दा पहिले नुहाउनु अनि पानचायनको पूजा गर्नु उनको नित्य कर्म थियो त्यसो नगरी पानी पनि खाँदैनथे वर्तमान भएपछि मलाई पनि त्यही सिकाए काठ तरेपछि मैले सोधेँ बा नेपाल कति टाढा छ ऊ त्यहाँ हेर बाले कोसी किनारमा गाडेको बाराखरी लेख्ने धुले पार्टी जत्रो चेप्टो ढुङ्गामा छिनोले खोपेको देखाए लेखेको थियो हनुमान डोकाबाट छब्बिस कोष बा हनुमान डोका कहाँ छ नेपालमा त्यहाँ मन्दिरै मन्दिर र दरबारै दरबार छन् एउटा दरबारको डोकामा हनुमानको मूर्ति छ त्यसैले हनुमान डोका भन्छन् गएपछि देख्छस् मैले नेपाल नपकुञ्जेले उनलाई बाटामा पर्ने र देखिने हरेक ठाउँका नाउँ सोधेर हैरान पारे बाले झिजो नमानी बताए बाटामा सुनकोसी र रोसी खोला तर्नु पर्यो तिनको किनारमा साँझ बिहानको सञ्जे पनि गरे दुम्जाका कोइरालालाई दिदी दिएको थियो पहिलो बास उनकैको गोठमा भयो उनीहरू बेसी जारेका रहेछन् बेलुका भात खाएपछि हामीलाई अगिनाको आडमा सुत्ने ठाउँ बनाइदिए दिदीका ससुरा आगो ताप्दै हुक्का गुडगुडाउन लागे बासँग उनको वार्तालापका विषय बने, आफ्नै गाउँघरका दुःख सुख र नाता गोताभित्रैका खरदार कृष्णप्रसाद कोरेला र सुब्बा कृष्णलाल अधिकारी तीन ताक हाम्रातिर उनीहरूको चर्चा हुन्थ्यो नाता गोताका माझ त हुने नै भयो कार्यक्रम श्रुति सम्पेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो इसक बाकी अंश कई बेर में बाचन हूं उज्यो सुंदा सीता प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न स्टेसनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति सम्वेगमा हामी जगदीश घिमिरेको आख्यान सकसको भाचन सुनिरहेका छौं अब यसको बाँकी अंश भाचन सुनौ कोइराला बाजेले भने चाहिन्छ सुन्छु हाम्रा ठुलाबा कालिदासले महाराज चन्द्रशमशेरलाई सारे रिजाएका थिए सरदारसम्म भए महाराजले सरदार बालाई मोरङको थिति बाँधेर खटाए सरदार बाले कान्छु भाइ कृष्णप्रसादलाई दुम्जाका तन्नेरी भाइ भतिजाहरूलाई लिएर आइज भनेर खटाए कान्छा काकाले गाउँका दाजुभाइ बटुलेर हेर भाइ तिमीहरू यो ठाउँमा बसेर उँभो लाग्दैन यहाँ कुनै इलम छैन इलम गर्ने उपाय पनि छैन उँभो लाग्ने हो भने मसँग हिँड सरदार दाईलाई महाराजले मोरङको थिति बाँध्न खटाइ बसेको छ दाईलाई विश्वासीलाई मान्छे चाहिएका उद्यम गर्ने हो भने मसँग हिँड चान्जा सुन्ज पाहाडको डुहुरे चाँचो उनी खाने भनेकाको पनि नुवागी खानासम्म पुग्ने मात्रै दान हुन्थ्यो भर भनेकै पाखा बालीको थियो तर त्यसको टुङ्गो नहुने खडेरी पर्दा सुक्ने बाढी पर्दा पानी पर्दा बिग्रने हाम्रा दाजुभाइहरू मधेसमा टन्न पानी लाग्ने खेत पाइन्छ भनेर गए म गइनँ मैले जान्न त्यो काला पानी भने मोरङलाई काला पानी भन्थेँ त्यहाँ बसाइजानेलाई एक रुपियाँको अन्न किन्यो भने बाचुन्जेल खाएर क्रिया गर्न पनि पुग्छ भन्थे सम्झिज्यो मलाई एक खानु परे पनि पाहाडको चिसो आवापानी छोड्न मन लागेन चाइन्जा सुन्जो कृष्णप्रसाद काका जागिरमा त खरदारसम्म मात्रै भए उनका दाजु जस्तो माथि गएनन् तर उद्यमी थिए कलकत्ताको व्यापार गरे महाराजको निगाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भन्सारको ठेका पनि पाए औला दौला धनसम्पत्ति कमाए उनीसँग लागेका हाम्रा दाजुभाइहरूले पनि गच्चे अनुसार कमाए चाइन्जा सुन्जो तर के गर्नु विनाश हुने बेलामा बुद्धि बिग्रन्छ महाराजलाई चिडाए उनको सर्वस्मरण भयो बाघेर काँसी पुगे ज्वाइँ खाल अधिकारीहरू पनि बाघे जहान बच्चा काँसीमा बोकबोके पनि भए छाक टार्न दौदो भयो कृष्णप्रसाद घाँटीमा फित्ता लगाएर झुन्ड्याएको किस्तिमा सामान बेचेर हिँड्ने फेरि बाल भए हरेक माल दुई पैसा भन्दै हातमा चुरा जस्तो गरी सामान झुन्ड्याएर गल्ली गल्ली डुलेर सामान बेच्न लागे जहान बच्चा कति छाक भोकै परे कति छाक गाईबस्तुले खाने कुँडो जस्तो खोले खाएर पनि गुजारा गरे कहिले एक दुई मुठी चना खाएर पनि छाक साइलो छोरो हरिहर हैजा लागेर मरेछ कात्रो र दाउरा समेत किन्न सकेनछन् भन्ने पनि सुनियो चाहिन्छ सुन्जो पहिले त्यही कलकत्तामा उनको कत्रो रभाव थियो लखपति करोडपति व्यापारीहरूसँग कारोबार गर्थे उठवस थियो ती व्यापारी जयपुर देखि का प्रख्यात बाईर झिका मुजर लाथे उन शरीर कराँथे उ रस लिंथे बेलायती जुत्ता लाथे उनको लुगा सुइने समेत फिरंगी थियो, उनका रवाफ को के विराटनगर में खेतीबादी तो कति कति हात्ती घोड़ा पाल बस राजा रजौटा भाग कमती चालचलन थे हो हमारा दुमजाली कोईराला चाहिँ सुन्जो सन्धिज्यू यसै बुढो भइएन मास्तिरका तिन चार पुस्ताको लीला देखियो तलतिराका तिन चार पुस्ताको कोतपर्वको लीला पनि सुनियो त्यसपछिको लीला पनि देखिँदैछ संसार केही रहेनछ सिलोक छ नि हुक्का हाओस् गुडगुडे नली साता हाते नाति खेलाउनु भनिकन ताते ताते यो बुढेसकालमा हुक्काको गुडगुड र नातिको बाल भरले बाँचेको छु यो जिन्दगानी यस्तै रहेछ चाहिँ सुन्जो धनको मात सबभन्दा खराब हुँदो रहेछ धनको मातको अगाडि मतको मात त केही पनि हुने रहेछ हाम्रा काकालाई धनको मात लाग्यो सरदार बाले पनि आफ्ना कान्छा भाइलाई महाराजको चाकरीमा पुर्याएकै हुन् हाम्रा काका का काम गर्न पनि जान्ने बेस बाठा रसिला उपकारी मान्छे हुन् केही न केही कामको दिउँसै स्याल कराउने बाघ सर्प र औलोको खानीमा विराटनगर बजार बसाए काली मन्दिर अस्पताल स्कुल बनाए महाराज चन्द्र शमशेरकी स्वयं कान्छी महारानीले आइमाईको भलो हुने काम गर्न महिला समिति खोल्दा पनि हाम्री कान्छी काकीलाई सचिव बनाएकी थिइन् भन्थे महाराजबाट काकालाई प्रजाको के अवस्था छ भनेर सोधनी भएछ यो लोक र परलोक सपार्नुपर्ने बेलामा हाम्रा काकाले मती बिगारे महाराजलाई एउटा अबद्र पुलिन्दा पठाएर बालकले पनि नगर्ने काम गरे चाइन्जे सुन्जु महाराज चन्द्रशमरलाई बडाकाजी मानले, नौको अंक जस्तै कुप्री परेर जाहेर गरे प्रभु पुलिन्दा आएको छ त्यो पुलिन्दा उनका उनको हातमा दिएर सुब्बा भद्रदोज महाराजका तर्फ फर्केर न्युरेर हात जोडेर उभिएका थिए कसले के पठाएछ महाराजले सोधे सिराईबाट कृष्णप्रसाद कोरेलाली महाराज आफूले माया गरेको चाकरीदारको नाम सुनेर महाराजले उत्सुक हुँदै भने के पठाएछ त्यो काठोले खोल खोल पुलिन्दा बाहिर चिठीको थियो बडाकाजीले पहिले चिठी पढेर सुनाए सम्मानपूर्वक लेखिएको थियो प्रभुले प्रजाको ठिक अवस्थाको जानकारी गरा भन्ने हुकुम बक्से भमोजिम सेवकले प्रजाले लाउने लुगा र खानकीको नमुना पठाएको छु यो दुर्गन्धी भएकोले महाराजले परैबाट नजर गरिबक्षोस् भन्ने बिन्ती गर्छु जो महाराज पाउको भक्त सेवक कृष्ण कोरेला हाल चन्द्रगण शिरा बडाकाजीले पुलिन्दा खोले पुलिन्दामा लुगाको नमुना भनेर स्याउ स्याउ जुम्रा परेको ढाडभरि भुवाङ परेको जुत्रो बोटो कछाड र घेरा मात्रै लागेको टोपी अनि खानकीको नमुना भनेर एक मानु मकेको पिठो एक डल्लो नुन र एक ढिँडी सुकेको खोर्सानी पठाइएको रहेछ चाहिन्छ सुन्जो अनि पुगेन त काम बडाकाजीको का अनुहार कालो निलो भयो भद्रध्वज मुर्छै पर्न आँटे उनीहरू थरथर काम लागे मारले यति मात्र भने त्यो काँठोको यत्रो आँट कुकुरलाई घिउन पचेको चाहज सुंजु अनी तो महाराज ने उनको बिल्ली बाट पारिहनी सियास रेस्ता का बांक निोटमा खोट खजर कृष्ण प्रसाद को सर्वस्वरण करे उन्नी भागे गए चालीस जनाक जहान उनका पच्चो सब को बिचलि हो अनेक यातना सर एगारह वर्ष उत बसे महाराज चंद्रशमचर को स्वर्गवास भयपाराज भीमसमचर ने उनका मफी दिए अनी फर्के तर ते अगि को जो रोबरोवाफ कहो कृष्ण हु? प्रसाद संसार को दुख सुख भोग गरी र, गांधी का चेला भार फर्क उद्योग व्यापार छोडेर समाजसेवा सेवामा लागे। उनका छोरा महात्मा गांधी का पक्ष लगे काशी तीर राजनीति राजा महाराजा संखी कर ल कृष्ण प्रसादको सर्वचरण भएको लगतै पछि होला हाम्रा गाउँले काका कृष्णलालको दुर्गति भएको महाराजलाई रिजाएर छिट्टी नायब सुब्बा भएका थिए निमकको सोझो गरिराखेको भए मिर सुब्बा सरदार के के हुन्थे होलान् कति धमदल्लाई जोड्थे होलान् उनले पनि बुद्धि बिगारेर मकैको खेती भन्ने किताब लेख्ने न्युमा महाराजलाई पेच अनि के थियो र कृष्णलाललाई नेल र हत्कडी लाएर जेल उनी जेलमै मर्ने भए सम्झिजु मृत्यु मर्नेको होइन बाँच्नेको समस्या हो मर्ने त मरिजान्छ बाँच्नेले बिहोर्नुपर्छ सबले आश उनका बा लक्ष्मणलाललाई छोरो जेलभित्र मरेर अगति पर्छ भन्ने पिर पऱ्यो अगति परेको परे काँचो बायुले बाँच्नलाई पिर्छ भनेर लक्ष्मणलालले महाराजगञ्जलाई सास जानुभन्दा अगाडि मैले आर्यघाट लैजान पाऊँ भनेर महाराजसँग बिन्ती पत्र हालेँ सुनेर महाराजले भने मैले त्यो काँठोलाई सडाएरै मार्न जेल हालेर मार्न भनेर जेल हालेको हुँ हाम्रा गाउँमा कृष्णलालको नाउँ लिन ना तर्सन छन् बिहा वर्तमान मलामीका जमघटमा कृष्णलालको जस्तो मूर्ख कोही नहुनु भन्छन् कोइराला बाजेले सही थापे चाहिन्छ सुन्जो हेर्नु सम्झिज्यू अरू केही होइन यो कली दपक्क बलि घोर कली जुग आयो अब यस देशको कल्याण छैन के हुन्छ यसरी मान्छेले राजा देउता मान्न छोडेपछि बुढाहरू गनगन गर्दै थिए मनिदाए त्यसपछि के भयो जीवा अनि जीवाले भने म तिनधारा पाकशाला पुगेँ बाले गुरुदाई भाइ गुहारे राणाका दरबारहरू दाए आकाश पाताल एक गरेर मेरो तीनधारा पाकशालामा बस्ने खानेर रानी रह। रह। पोखरी संस्कृत पाठशालामा पढ्ने बन्दोबस्त मिलाए सबै खैरातमा मेरो टाउको सुमसुमाएर भने ठुलो बाबु तँ जन्मिँदा जति खुसी थिएँ आज त्योभन्दा धेरै बढी खुसी छु अब त यहाँबाट ठुलो पण्डित भएर मात्र निस्कनु पण्डितहरूमा पनि सूर्य जस्तै चम्किनु तेरो पाण्डित्यको तेजका अघि अरू पण्डितहरू तारा जस्तो बिलाउन् बाले बेतालिका रामप्रसाद पौडेललाई भने जयनारायण यो तपाईँको सारोलाई सिकाउने सधाउने राम्रो बाटोमा लगाउने तपाईँकै जिम्मा भयो समय ठिक छैन राजा भनेका देउता हुन् राजाको अदबमा बस्ने सिधा सादा केटाहरूको मात्रै सङ्गत गर्नुहोला ठुलो बाबुलाई त मैले धेरै पटक भनिसकेको छु तपाईँलाई भन्नै पर्दैन हाम्रो एउटै दिदी बेतालिका पौडेललाई दिएको थियो रामप्रसाद हाम्रा भिनाजुका बन्धु थिए त्यही सानो लाएर बा भन्थे उनले जाने बेलामा पनि भिनाजुलाई राजाको विरोध नगर्नु भन्ने वार्निङद्वारा आए तेह्र बा फर्केपछि मलाई मन्थलीको न्यास्रो लाग्यो मन्थलीको झलको आइरह्यो घर बा आमा दुलै गाईबस्तु ठुले गाउँ बेसी दाई रोपाई गोठाला दौतरी हली तल्ला गरे माथला गरे सानिआमा ठुलियामा नातागोताहरू आँखामा नाचिरहे मलाई केही गर्न पनि मन लागेन धिनाजुले भने ठूलो बाबु पाकशालाको नेम कडा छ तिमीले म सबै सिकाउँछु सकेसम्म मेरा साथमा रहनु जो पायो त्यहीसँग बराली र निँड्नु मैले पनि पाकशालाको बटुकहरूले हरेक बिहान पाउने एक पैसा दक्षिणा र चारतोला घिउ पाएँ हात कडा राम्ररी धोएर नाङ्गो जिउमा एक सर धोती बेरेका सयौँ बटुकहरूका लामो पिर्कामा बसेँ खाना पस्के वर्तमान गरेको बाहुनले घाँस हाल्नु अघि पानीले आफ्नो भाग घेर अफसानी हाल्नुपर्छ जल आचमन गरेर भूपति भुवनपति सबै प्राणीहरूका पति र सबै प्राणीहरूका नाममा दैवले जुराएको आफ्नो त्यो भजन समर्पण गर्नुपर्छ अनि आफ्नो शरीरका पाँच वायुहरू प्राण बिहान अपान उदान र समानलाई समर्पण गर्नुपर्छ त्यसअघि चल्थ्यो राजा र राणाहरूको जय, जय जसमा सबै बटुकहरूको सहभागिता अनिवार्य थियो कुमाएर काँठे गरेर दुई अढाई सय बटुकहरू थियौँ बात पस्किएको थाल सामुन्य थियो बान्सायकले जोडसँग बट्ट्यायो श्री पाँच महाराज धीराज पृथ्वी बीरविक्रम सादेव सबैले विशाल भान्सा कोठा थर्काएर जय बान्साइक बट्याउँदै गयो बटुकहरू जय जयकार गर्दै गए श्री पाँच त्रिभुवन बीरविक्रम सादेव कि जय श्री तीन महाराज जङ्गबहादुर राणा की जय श्री कमान्डर इन चिफ धीर की जय श्री तीन महाराज वीर शमशेर राणा की जय श्री तीन महाराज चन्द्रशमशेर राणा जय श्री तिन महाराज भीम शमशेर राणा की जय श्री तिन महाराज युद्ध शमशेर राणा की जय श्री कमान्डर इन चीफ पद्मशमशेर राणा कि जय श्री जङ्गिलाट मोहन शमशेर राणा की जय सबै राणा जी कि जय जय जय जय जयकारहरू सकिँदा हाम्रो मुख सोख थियो सोधेँ भिनाजु हामीले कसको जय जयकार गरेको राजा महाराजहरूको राजा महाराजहरू त बुझेँ तर सबै भाइ राणाजी भनेको को हुन्ने ती पनि राजा महाराजाकै खलक हुन् हामीले तिनको जय जयकार किन गरेको पछि बुझ्छौ पिनाजुले भने मलाई त सोधिहाल्यो अरूसँग यस्ता कुरा नसोध्नु मन लागेर पढ्नु भएको अरू कुनै कुरामा चाख लिने काम छैन बाले भनेको बिर्स्यौ मैले मेरो जिज्ञासा र बाले भनेको कुराको कुनै सम्बन्ध देखिनँ म गाउँले केटो मेरा लागि काठमाडौँका सबै कुरा नौला थिए घर मान्छे खेत बाटा घाटा विशाल टोँडी खेलको मैदान त्यसको एक छेउमा आकाश छेड्ला जस्तो धरारा रा। रानी पोखरी त्यसका बीचमा शिवजीको मन्दिर अनेक मूर्तिहरू डबलीहरू हनुमान्डोका दरबार खर्पन बोकेका मान्छे खेतमा सुनौला मल हाल्ने चलन साइकल मोटर बाजा बिजुली बत्ती कलधारा ढुङ्गेधारा मिठाई पुष्टकारी दरबारहरू मन्दिरहरू असन बजार इन्द्रचोक बजार राँकी बजार भर्खर बनेको जुद्ध सडकका पसलहरू कसले का बोली पैरन चालचलन बाजा बजार मं पोल लगे को, सब नौला मेरो चञ्चल र जिज्ञासु मन बिनाजुलाई हरेक कुरा सोध्थ्यो उनी सब कुराको जवाफ दिन्थे सबै चिनाउँथे बताउँथे तर उनले मेरो त्यो प्रश्न किन टाढे भने जाने बुझ्न केही मन लाग्यो बुझेपछि अरू केही बटुकहरू जस्तैमा पनि जयको सट्टा क्षय भन्न लागे दरबारा स्कुलमा पढ्ने रामीछापका बद्रीलाल र नरेश काठमाडौँमा मेरा कनिष्ठ साथी भए उनीहरू त्रिचन्द्र कलेजमा पढ्न लागे बद्रीलाल साउको छोरो थियो बेलायती रेले साइकल चढ्थ्यो ऊ बेलाको रेले साइकल अचेल करोड पर्ने कार जस्तो हाहाई थियो एक दिन भने जाउँ इन्द्रचोकतिर डुल्न उनीहरूको पछि लागेर डुल्न गएको त म नेपालको पहिलो राजनीतिक आमसभामा पुगेछु शुक्रराज शास्त्री बोल्दै थिएँ महारथी अर्जुनले आफ्नो हतियार फ्याँकेर भगवान् कृष्णसँग करजोरी विन्ती गरे प्रभु म युद्ध गर्दिनँ मलाई सारा बन्धु बान्धव मारेर रा यो राज्य प्राप्त गर्ने कुनै इच्छा छैन बरु मलाई उनीहरूले नै मारेर रा राज्य जितुन् युद्ध प्रारम्भ हुने बेलामा त्यसो भनेर धनुबाण मिल्काएर र झोक्राएर बसेका अर्जुनलाई भगवान् श्रीकृष्णबाट आज्ञा भयो हतो वा स्वर्गम जितुवा या महिम तस्मा दुत्तष्टम कौन्तेय युद्धा कृतनिश्चय युद्धमा मारियो भने तिमीले स्वर्गलोप पाउनेछौ युद्ध जित्यौ भने पृथ्वीको भोग गर्न पाउनेछौ त्यसैले हे अर्जुन उठ र दृढ संकल्पका साथ युद्ध गर शुक्रराजले उभिएरै धर्मयुद्धको बारे एक घण्टा बोले वेद पुराण महाभारत र रामायणका अनेक कथाहरूको दृष्टान्त दिएर अन्यायमाथि न्यायको दानवतामाथि मानवताको असत्यमाथि सत्यको जित निश्चित छ भने अन्त्यमा भने सत्यमेव जयते नान्ितम अर्थात् सत्यको नै विजय हुन्छ असत्यको होइन उनलाई गीताको व्याख्या गरेकोमा होइन उभिएर प्रवचन दिएको अपराधमा नेल र हत्कडीसहित तीन वर्षको जेल सजाय भयो आमाको बर्खी बारेका गंगालाल श्रेष्ठले नागरिक अधिकारका पक्षमा जोसिलो भाषण गरे उनको हाउभाव र ओजोसी भाषण सुनेर मान्छे जुरुक जुरुक उचालिए तर राणाको त्रासले थचक थचक बसे जना काला निला भएर दाया बाया हारेर चोर जस्तो लुस्सोके हिँडे हामीहरू पछिसम्म बस्यौँ गंगालाल र रा म रामेछापको भाषा पाठशालासँगै पढ्थ्यौँ पण्डित साम्बभ भक्त सुवेदी हाम्रा गुरु थिए गङ्गालालका बाबु मालका खरिदार थिए खरिदार वा बासरुवा भएपछि भएर गएपछि मेरो गङ्गालालसँग भेट भएको थिएन गङ्गालाल पनि पाक्साला नजिकै त्रिचन्द्र कलेजमै पढ्थे भाषण गरेर ओर्दा ओर्लिँदै उनलाई हामीले घेऱ्यौँ मैले बोलाएँ ए गङ्गालाल गङ्गाला ए हरिवंश बाजे तिमी कताबाट आइपुग्यौ मैले आफ्नो कुरा बताएँ हाम्रा रामेसाबका दिन ताजा भए म अलिक बुझ्ने भइसकेको थिएँ मैले उनलाई भने भाषण त गज्जब गऱ्यो राणा तिमीलाई के गर्लान् भन्ने विचार गरेका छौ के गर्लान् हद्द गरे मार्लान् कति सन यिनको अत्याचार संसार कहाँ पुगिसक्यो आजका जमानामा के हामीले बोल्न पनि नपाउने मलाई शुक्रराजका कुरागत लागेका थिए गङ्गालालको जोसिलो अनुहार त म सपनामा पनि देख्न लागे काठमाडौँमा विद्रोह चर्किन लागेको थियो विद्रोहीहरू पक्राउ परे प्रजा परिषद पार्टी खोलेर रा। राणाको विरोध गरेको अभियोगमा शुक्रराज र गङ्गालाल श्रेष्ठ सहित धर्मभक्त माथिमा दशरथ चन्द टङ्कप्रसाद आचार्य गणेशमान सिंह रामहरि शर्मा र रा, चूडाप्रसादहरूलाई मेल र हतकडी ठोकेर जेल हाले उन्नाइस साल माघमा जुद्धशमशेरले गाथ ताके भनेर चारजना विद्रोहीहरू शुक्रराज शास्त्री धर्मभक्त माथिमा दशरथ चन्द र श्रेष्ठलाई अनेक यातना दिएर मारे टङ्क प्रसादहरूलाई चार पाटा मुडेर सुँगुरका पाठा झुन्ड्याएर तीन सहर लु लाए उनीहरूलाई जुन अभियोगमा र जसरी मारियो दण्डित गरियो त्यसले मलाई राणा शासनप्रति चरम घृणा जगायो अत्यन्त पीडित र क्षुब्ध पाएँ डरले मुटु पनि काम्यो जी हजुरबाबाब तेरी राजनीति में नलाग्न भांदा भाई कसरी उमिन पुग्न भाई हजुरबाबाबा को माया लगे अने चौपट लगे तर मैं वहां सुख दिन सकें कता कता प्रारब्ध को खेल जस्त परिस्थिति तेत लग्य पढ़ाई काठंडों में जांच कांसी में हो हु। जाँच दिन बिनाजू अरु छात्र काशी जान हिड़ो रक्सोल में हजारों मैं अटौने फलाम का सर्प जस्त रेलगाड़ी देखकर जिले पड़े चढ़्यों दिन रात कदि रहे मैं रेड गु कि छुकछुक को संगीत में झोलुंग हल्के जो लीन कित निदाइं रोक्यो कि बिऊजां रेल त बदल्थ्यौँ तर निधाएको निधाई काँची पुगेँ भने पनि हुन्छ रेलगाडी स्टेसनमा रोकिएका बेला मान्छे चढ्ने ओर्लाने गर्थे प्लेटफार्ममा घाटीमा फित्ता लगाएर किस्ति झुन्ड्याएका फेरिवालाहरू ओहोर दोहोर गर्दै कर कराई कराई सामान बेच्थे लेग्रो तानेर दोहोराई तेह्रै कराउँथे पुडी गरम चाय गरम मुम्फली पान बिडी सिगरेट चना जोर गरम हरक स्टेशन में भारत को झंडा बोक खादी को सेतु कुर्ता पाइजा गांधी टोपी लगाया युवक जुलूस उन्थ्यो उ महात्मा गांधी की जय भारत माता जय बंदी मतारम भारा लगांथे गांधी के फोटो भैया पर्चा छर्थे गांधी स्वराज प्राप्त कर फिरंगी का भारत छोड़ो भहिंसक आंदोलन चला थे उनके थे भारत में भारतीय जनता को राज होत समुद्रपारी का फिरंगी कोई समस्त भारत आंदोलित थी ते आंदोलन का ठूला नेता थे अर्धनग्न फकीर गांधी जिस जनता महात्मा पूजा करते रेल सुगौलीमा रोकियो नेपालले एक तिहाई भूभाग गुमाएर सन्धि गरेको सुगौली त्यही हो भन्ने सम्झेर मेरो मन कोँडियो स्टेसनमा ठूलो भिड थियो सिपाहीहरूले आतंककारीको अभियोग लागेका आन्दोलनकारी युवकहरूलाई हाम्रै रेलमा चढाउन ल्याए अभियोग सिद्ध भए तिनले मृत्युदण्ड पाउने निश्चित थियो तर उनीहरूको अनुहारमा चिन्ता होइन उल्लास थियो हो। आँखामा हिँडाइमा र समग्र व्यक्तित्वमा आत्मविश्वास र स्वाभिमानको तेज थियो अत्कडी उनीहरूका गहना थिए र पाइलैपछि बज्ने नेको छेन्द्रिङ छेन्द्रिङ सङ्गीत थियो जसको तालमा उनीहरू नृत्य गर्दै थिए जनता देव पुरुष देवपुरुष भले टेक्ने ठा रूल चढ़ाथे उ टेकों ठा को धूलो शिर में लांथे उन् को मुस्कुराहट और ओझ देखता लगे उन्च देवपुरुष मैं, मैं उन्तरी मौन लगाए भर्खरको थिएँ देशका लागि के गर्नुपर्छ भन्ने आदर्श भावना थियो त्यसले थप बल पायो सुगोली सन्धिको स्मरण भारतका देवपुरुषहरूको दर्शन र महात्मा गान्धीको प्रेरणाले मेरो अन्तस्करण आन्दोलित भयो मेरो आङ श्रिङ्ग भयो म त्यही क्षण अर्को मान्छे भएँ मैले भने बिनाजु त देवपुरुष हुन् काशीमा हामी पुण्ड्याल बारमा बस्यौँ उनी मन्थलीका जिम्बुवाल विष्णुप्रसाद काका थिए बालाखेमा पढ्न गएका पण्डित भएपछि उतै पढाएर बसे उनलाई काशी का का का बा भन्थ्यौँ तीर्थयात्रीको काशीमा पाउन लाग्ने घर त्यही थियो काशी बाका छोराहरू दुमनाथ र इष्टनाथले हामीलाई काशी डुलाए ब्रह्मघाटको एउटा घरको चोकमा राष्ट्रिय काङ्ग्रेसको सभा रहेछ उनीहरूले हामीलाई त्यहाँ लगे हामीले देवीप्रसाद सापकोटा बिपी कोइराला कृष्णप्रसाद भट्टराई दिल्ली रमण नेपालमा प्रजातन्त्र स्थापना गर्ने बारेका जोशीलाई भाषण सुन्यौँ काशीमा हामी धरणीधार दर कोइरालालाई पनि भेट्न गयौँ उनको माओवाी बेताली थियो त्यहीँ जन्मेका थिए पिनाजुले नाता लाएर चिन्जान र भलाकुसारी गऱ्यौँ धरणीधर कोइरालाले भने बाबु हो काशी सहरमा लाख मान्छे बस्छन् सन् बयालिसभरि सम्पूर्ण भारत आन्दोलित भयो युवकहरू महात्मा गान्धीको आन्दोलनमा लागे काशी विश्वविद्यालयमा का दस हजार विद्यार्थी छन् तिनीहरू काशीमा दिनदिनै पचास हजारको जुलुस निकाले कलकत्ता र बम्बई जस्ता सहरमा दस लाखका जुलुस निस्के भारत छोडो आन्दोलनका यी वर्षहरूमा भारतभरि दस हजार मान्छेले प्राणाहुति गरे अङ्ग्रेज सरकारले हार मानिसक्यो उनीहरू अहिले विश्वयुद्धमा फँसेका छन् विश्वयुद्ध सकिने भारत छोड्छौँ भनिसके नेपालका राणाहरू पनि बेलायती शासकै भरमा अडिएका हुन् भारतबाट अङ्ग्रेज हिँडेपछि नेपालबाट पनि राणाहरू हिँड्छन् नेपाल सयकडौँ वर्ष अन्धकारमा रहेको छ नेपालको मुढा हँसिलो पार्ने जिम्मा तिमीहरू जस्ता युवकको काँधमा छ उनले कविता पनि सुनाए जाग जाग अब जाग जाग लाग उन्नति विषय अब लाग घोर निद अब त परित्याग बो भयो अति सुत्यो अब जाग बाबु म विद्यानगरी काशी जान हिँडेको केटो परिबन्धले राजनीतिको अन्नकण्ठार पन्ज्याङ कुतिपो पुगेछु जीवा तपाईँले राजबन्दीहरूलाई कहिले देख्न छुट भेट्नुभयो अनि अीवा बने के हजार 2003 साल चैत में देखे म नरेश रद्रीलालाल जांच चैती दशमी में घर गए थे रामी साहब को बिहारे हाट वरीपरिक गांवी किनबेच करने बलादमी भेटघाट करने कांडूर और अड्डा को हालखबर बुझने क्लब जस्ती हमीर भी हरक बिहार तैं भेट बाहर ममी को चौतारा में पुगे मैं के पूर्वतीर एक बथान मं आए सि लाग तीस पैंतीस वर्ष का पाताल अग्ला छजना थे बिपी कोइरेला उनका दुईता भाइ तारिणी र गिरिजा अनि उनीहरूकै नातेदार मनमोहन अधिकारी युवराज अधिकारी र गिहेन्द्र रह हरिशर्मा रहेछन् उनीहरूलाई विराटनगरको जुटमेलका मजदुरहरूलाई भड्काए बाबत बन्दी बनाएर अड्डासार गरेर ल्याइएको थियो घाममा हिँडेर आएका असिन पसिन थिए गर्भन्नत शिर मुखमा आवा आँखामा तेज अनुहारमा स्वाभिमान उनीहरूलाई मैले क्रान्तिदूत देखेँ मैले सबभन्दा पहिले देखेका राजबन्दी नै हुन् तीमध्ये तिनजना गएर नेपालका प्रधानमन्त्री होलान् भन्ने कुरा त्यसबेला कसले सोचेको थियो बद्रिनाथले नजिकै गएर सोध्यो तपाईँहरूलाई किन ल्याएको बिपीले टेकिरहेको बाँसको लौरालाई ढुङ्गामा बजारेर चक्नाचुर पार्दै भने हामी नागरिक हक चाहन्छौँ राणाहरू दिँदैनन् हामी लिई छोड्छौँ हेर्नुहोला अब छिट्टै राणा सासन यसै गरी चक्नाचुर हुन्छ उनीहरूलाई बडा आकम क्वाटरतिर लागे हामी चौतारामा बस्यौँ बा धर्मलाल साह पण्डित साम्ब भक्त सुवेदी पण्डित सोमनाथ घिमिरेर अरू केही पाका मान्छेहरू गफ गर्दै थिए हामीहरू पनि सुन्न लाग्यौँ साम्बग गुरु कृष्णलाल अधिकारीका साला भएकाले बा उनलाई मामा मान्थे बाले भने मामा हेर्नुहोस् त विनाशकाले विपरीत बुद्धि कृष्णलाल कि छोरा आँसु कवि सम्प्रसाद ढुङ्गेलको पुर्ख्यौरी घर पकरवास थियो कृष्णलालले मकैको खेती लेख्दा शमुप्रसादले सघाएका थिए र साम्बभक्तले त्यसको मङ्गलाचरण लेखेका थिए उनीहरू काशीबाट निस्कने गोर्खाली र दार्जिलिङबाट निस्कने चन्द्रिका नेपाली पत्रिकाहरू पढ्थे बाल गङ्गाधार तिलक लाला लाजपत लाजपत्र आएर महात्मा गान्धीहरू जस्ता भारतीय स्वराज्य आन्दोलनका नेताले लेखेका र उनीहरूबारे लेखेका किताबहरू पढ्थे बाको कुरा सुनेर सामुभक्त रन्किए विनाश विद्रोहीको हुन्छ कि दमनकारीको बाँचिरहे देख्लाऊ भन्छ कृष्णप्रसाद कोरेलालाई जेलमा सडाएर मारे अहिले तिनी कृष्णप्रसादका तीन भाइ छोरा र भानिज खाल अधिकारीहरूलाई समातेर लैजाँदैछन् सबैलाई मार्न सक्दैनन् होला त कतिलाई मार्छन् न्यायको लागि लड्ने यी विद्रोहीहरू रक्तबीज हुन् जति मार्छन् तिनका थोपा थोपा रगतबाट अरू विद्रोही जन्मन्छन् वातावरण स्तब्ध भयो बाले साहस गरेर भने त्यसो नमन्नुहोस् मामा महाराजले पनि कुनै विराम नभइकन थुन्ने भए तपाईँ हामीलाई पनि त थुन्दा हुन् कृष्णलालले किताब लेखेर महाराजलाई छेडपेच गरे नत्र किन थुन्थे कृष्णप्रसादले पनि नकाम गरेर दुःख पाएका ती सबैको केही के विराम थियो होला तपाईँलाई मकै पर्वमा मुछेनन् त सामुभक्तले भने भाग्यले मेरो हस्ताक्षर नपाएर मलाई मुछेनन् नत्र मेरो पनि के गति हुन्थ्यो कुनै तिमीलाई थाहा छ जेलबाट कृष्ण मेरो विराम के हो भनेर सोधि पठाए जु दशमसले रवाफ जवाफ दिए तँ बिखालु सर्प होस् तेरा छोराहरू पनि उस्तै हुन् बिख कसरी झार्ने हो हामीलाई थाहा छ कसुर देखाउन सकेनन् भए पो देखाउन् के अस्पताल खोल्नु कसुर हो के स्कुल खोल्नु कसुर हो के देवीको मन्दिर बनाउनु कसुर हो यस्तै परोपकारी कुरा त गरेका थिए नि कृष्णप्रसादले अनि कृष्णप्रसादले भने मेरा छोराहरू मेरै बिरेबाट जन्मेका हुन् भने अवश्य पनि यस अन्यायको प्रतिकार गर्नेछन् कृष्ण छोराहरू प्रतिकार गर्दैछन् दे देख्लाऊ भोलि के हुन्छ उन उनी अन्यायमा परेका हुन् भने दैवले उनको कामना पुर्याउँछ बाँचिरहे देखिएला साम्ब गुरु मत्थर भए अनि बारण के यिनले चिताउने पुग्छ यी सब चितामा पुग्ने हुन् कस्ता कस्ता त चितामा पुगे बाँचिरहे हामी पनि देखाउँला मामा साम्बा गुरुले भने अधिकारीको त रौँको टुप्पामा तेज हुन्छ भन्थे तिमी त लुते रहेछौ पण्डित हौ इतिहास पुराण पढेकै होला मैले भनिरहनु पर्दैन कस्ता कस्ता राजा महाराजाहरू माटामा मिले हेर्ला अब यिनका दिन धेरै छैनन् मामा जथाभावी नबोल्नुहोस् लैजालान् तपाईँलाई पनि तिमीहरूसँग भनेको हो तिमीहरूले पोल्यो भने लैजालान् लगे जाउँला तिमीहरू जस्तैले पोलेर भिनाजुलाई मारेका हुन् हद्द गरे मलाई पनि मार्लान् घर फर्कँदा बाले भने तेरो पाठशालामा पनि अनेक हल्लखल्ल गर्छन् रे आफू जोगिने काम गरेस् साम्बभक्तको का आवा खुसकेको छ जे पायो त्यही भन्छन् कुरै बुझ्दैनन् मैले केही भनिन्न मलाई बाभन्दा साम्बभक्तप्रति श्रद्धा लाग्यो सुगौली काशी र रामिसाबको त्यो अनुभवले मेरो जीवनमा मोड ल्यायो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश घिमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति समय सकिएको छ अर्को साता जगदीश घिमिरेको आख्यान सकसको वाचन लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा दुर्गा घिमिरेको उनको सम्झनाको वाचन गर्नेछौ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अक्षुत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि चा।